अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय पाँच मेगाहर्ज र यो हो कार्यक्रम शुभ बिहानी नमस्कार तथा शुभ प्रभात बिहानी ऊषासँगै प्रहर बिहानी प्रहरको कार्यक्रम शुभ बिहानीमा तपाईँ सम्पूर्णलाई स्वागत छ प्रविधि कक्षबाट आवाजबाट कार्यक्रम प्रस्तुता म सूर्य ढकाल तपाईँले सुनिरहनु भएको छ हामीलाई प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्जरनेट लगन गरेर कार्यक्रम शुभ बिहानीमा रहेर हामी चारवटा चरणहरू प्रस्तुत गर्दै आइरहेका छौँ जसमध्ये कार्यक्रमको पहिलो चरणमा आजको पञ्चाङ्ग प्रस्तुत हुनेछ भने कार्यक्रमको दोस्रो चरणमा समिति बाह्रवटा राशि कार्यक्रमको तेस्रो चरणमा आज रेडियो अर्पण एक सय चार थुप्रो पाँच मिनटबाट के कस्ता कार्यक्रमहरू प्रसारण हुन्छन् जानकारी कार्यक्रमको रूपरेखा प्रस्तुत गर्नेछौ अनि कार्यक्रमको चौथे अनिखि अन्तिम चरणमा रहेका जन्मदिनका शुभकामनामसम्म साल वैशाख महिना तदनुसार दुई हजार मे बाह्र तारिक वैशाख शुक्ल पक्ष द्वितीय तिथि बिहान आठ तेत्तिस बजे उपरान्त तृतीयतिथि रोहिणी नक्षत्र दिउँसो बाह्र पच्चिस बजे उपरान्त मृगशिरा नक्षत्र अति गण्डक योग बिहान दस बजे उपरान्त सुकर्मा योग तैतिलकरण आनन्दादि योगमा धाता योग चन्द्रमा वृष राशिमा राति एक बजे उपरान्त मेथन राशिमा उद्योग बेला बिहान छ अडचालिस बजेसम्म यत्रै यो कार्यक्रमको पहिलो चरण आजको पञ्चाङ्ग प्रस्तुत गरिसके पछाडि अब प्रवेश गर्न चाहन्छौ कार्यक्रमको दोस्रो चरण तपाईँकै ग्रह गोजर समेटिएका आजको दिन तपाईँको लागि त्यति राम्रो रहेको देखिन्न मनचञ्चन हुने देखिएको छ धन खर्च हुने खालको समय रहेको छ परिवारजनबाट पनि राम्रो सहयोग मिल्ने देखिन्छ सोच्नु भएको काम बन्ने खालको समय रहेको देखिन्छ तपाईँको सुखको दिन सुरु भएको देखिएको छ साथीभाइबाट पनि राम्रो सल्लाह पाउने खालको दिन रहेको छ वृष राशिको लागि तपाईँको लागि आजको दिन सामान्य रहेको देखिन्छ सोच्नु भएको काम बन्ने देखिएको छ जागिरबाट पनि राम्रै लाभ हुने देखिन्छ देश विदेश भ्रमणको समय रहेको छ तपाईँको लागि आजको दिन राम्रो समय रहेको देखिन्छ आर्थिक लाभ हुने खालको समय रहेको छु भने खानपिन पनि राम्रै हुने देखिन्छ सोचेर अगाडि बढ्नुहोला आर्थिक कारोबार गर्दा ध्यान दिनुपर्ने देखिन्छ समय त्यति राम्रो रहेको देखिएको छैन काम सफल हुने खालको दिन भनी रहेको देखिन्न विचार गर्नुहोला कन्या राशिको लागि यो बेलामा अरूलाई पैसा दिएर सहयोग गर्नु त्यति उचित देखिन्न पैसा फिर्ता आउन गाह्रो हुने देखिएको छ अलि अलि दान पुण्य गर्नुभयो भने तपाईँलाई राम्रो हुनेछ तपाईँको लागि आजको दिन सामान्य रहेको देखिन्छ आर्थिक लाभ हुने देखिएको छ समाजसेवामा लाग्नुपर्ने खालको समय रहेको छ तपाईँको लागि अब राम्रो दिन सुरु हुने देखिन्छ राम्रो कामको लागि मौका आउने देखिएको छ भने तपाईँको धन मनोरञ्जनमा खर्च हुनेछ कामबाट राम्रै फाइदा होला कृषि तथा कृषिजन्य कामबाट धेरै नै फाइदा लिन सकिने देखिएको छ जञ्चल मानसिकताले दुःख दिनेछ सामाजिक काममा लाग्ने खालको समय रहेको छ बौद्धिक तथा रचनात्मक काममा सफलता मिल्ने देखिन्छ कुम्भ राशि समय राम्रो रहेको देखिन्छ नयाँको लागि सोच्ने खालको बेला आएको देखिएको छ जागिरबाट पनि आर्थिक लाभ हुने खालको समय रहेको छ र अन्त्यमा मीन राशि रा मिन राशि हुनेहरूका लागि तपाईँको लागि आजको दिन एकदम राम्रो रहेको देखिन्छ सोचेर गर्नुभयो भने तपाईँले गर्न खोज्नु भएको काम पुरा हुने देखिएको छ स्वास्थ्यमा केही गडबडी देखा पर्नेछ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 आठ पाँचदेखि नौ बजीसम्म नेपाली पुराना फिल्म गीतहरू सुन्न सक्नुहुनेछ नौ बजीदेखि नौ पन्ध्रसम्म नेपालवाणी समाचार नौ पन्ध्रदेखि दस बजेसम्म कार्यक्रम लोकझङ्कार सुन्न सक्नुहुनेछ सो मेरो साथमा दस बजीदेखि दस पन्ध्रसम्म तपाईँ अर्पण समाचार सुन्न सक्नुहुनेछ दस पन्ध्रदेखि एघार बजीसम्म कार्यक्रम मेरो रचना सुन्न सक्नुहुनेछ साथै देपेन्द्र थिङको साथमा एघार बजीदेखि एघार दससम्म अर्पण खबर एघार दसदेखि मध्याह बाह्र बजीसम्म कार्यक्रम जस्ट फर इन्जोय सुन्न सक्नुहुनेछ स्वयं मेरो साथमा बाह्र बजेदेखि बाह्र पन्ध्रसम्म नेपाल बाँडी समाचार बाह्र पन्ध्रदेखि एक बजीसम्म तपाईँ नन स्टप बलिउड सुन्न सक्नुहुनेछ भने एक बजेदेखि एक दससम्म अर्पण खबर सुन्न सक्नुहुनेछ एक दसदेखि दुई बजीसम्म अफलाइन चोइस दुई बजेदेखि दुई दशसम्म अर्पण समाचार दुई दसदेखि तिन बजीसम्म कार्यक्रम अर्पण समर्पण सुन्न सक्नुहुनेछ स्वयं मेरो साथमा मनकामना सुनले प्रायोजन गरेको तिन बजेदेखि तीन पन्ध्रसम्म नेपाल बाणी समाचार सुन्न सक्नुहुनेछ भने तिन पन्ध्रदेखि साँझ चार बजेसम्म तपाईँ बलिउड खागर ढुङ्गानाको साथमा चार बजेदेखि चार दससम्म अर्पण खबर चार दसदेखि साँझ पाँच बजेसम्म तपाईँ टप अफ द भन्न सक्नुहुनेछ साथी राजन दिल गुरुङको साथमा पाँच बजेदेखि पाँच पच्चिससम्म अर्पण बुलेटिन पाँच तिसदेखि साँझ छ बजीसम्म सारङ्गीको भलाखुसारी सुन्न सक्नुहुनेछ भने छ बजेदेखि छत्तिससम्म नेपालवाणी समाचार सुन्न सक्नुहुनेछ छत्तिसदेखि साँझ सात बजेसम्म तपाईँ अर्पण स्थानीय समाचार सुन्न सक्नुहुनेछ भने सात बजेदेखि सात तिससम्म कार्यक्रम अर्पण शुभ सुन्न सक्नुहुनेछ स्वयं मेरो साथमा साततिसदेखि राति आठ बजीसम्म साझा खबर सुन्न सक्नुहुनेछ भने आठ बजेदेखि आठ तिससम्म नेपालवाणी समाचार आठ पैँचालिसदेखि नौ पन्ध्रसम्म बिबिसी से नेपाली सेवा नौ पन्ध्रदेखि राति दस बजेसम्म साझा सवाल दस बजेदेखि दस पन्ध्रसम्म तपाईँ नेपाल एफएम समाचार सुन्न सक्नुहुनेछ भने दस पन्ध्रदेखि एघार बजेसम्म खोलदुली डट सुन्न सक्नुहुनेछ र त्यस हाम्रो प्रसारण सेवा बन्द रहनेछ र पुनः भोलि बिहान चार बजेदेखि पाँच बजेसम्मको बिचमा तपाईँ माझ भागवत र प्रवचनमाला लिएर उपस्थित हुनेछौँ भने पाँच बजीदेखि पाँच पचपन्नसम्म प्रभात बाढी सुन्न सक्नुहुनेछ छ बजीदेखि छत्तिससम्म साझा खबर छत्तिसदेखि सात बजीसम्म बाढी बहस बजे बजेदेखि सात पन्ध्रसम्म तपाईँ अर्पण स्थानीय समाचार सुन्न सक्नुहुनेछ भने पुनः तपाईँको हाम्रो वेट सात पन्ध्रदेखि कार्यक्रम शुभ बिहारीमा बने नै छ र जति पनि समाचारमूलक प्रस्तुतिहरू प्रसारण हुँदै आइरहेका छन् सो सबैको प्रायोजन होटल स्टार ब्याङ्कले गरिरहेको छ कार्यक्रमको तेस्रो चरण कार्यक्रमको रूपरेखा का प्रस्तुत गरिसके पछाडि अब पनि हामी प्रवेश गर्न चाहन्छौ कार्यक्रमको चौथो यानिका अन्तिम चरण तपाईँकी जन्मदिनका शुभकामना ह्याप्पी बर्थडे ठुलो ह्याप्पी बर्थडे ठुयो आज जन्मदिन पर्नुहुने तपाईँ सम्पूर्ण सम्पूर्णको लागि र आजको यो दिनमा पनि हामीलाई कुनै पनि शुभकामना रूपी शब्दहरू प्राप्त भइरहेका छैरन फेरि आज जन्मदिन पर्नुहुने तपाईँ जति पनि हुनुहुन्छ भाइलाई कार्यक्रम शुभ बिहानीको व्यवसायबाट हाम्रो तर्फबाट धेरै धेरै जन्मदिनको शुभकामना प्रत्येक पाइला पाइलामा सफलता मिल्दै जाओस् तपाईँले आँटिका चाहेका सबै इच्छा चाहनाहरू सबै सपनाहरू पुरा हुँदै जाओस् प्रत्येक पाइलाले सगरमाताको शिखल चुन सफल बनोस् यही शुभकामना दिन चाहन्छौँ र यही शुभकामना सँगसँगै अब भने हामी कार्यक्रमबाट छुटिन्छौँ कार्यक्रम सुन्नुभयो प्रत्यक्ष रूपमा होस् या इन्टरनेट अनलाइनमा तपाईँ सबैलाई धेरै धन्यवाद बोल्न चाहन्छु अनि धन्यवाद यतिका जेलसम्म प्रविधि कक्षबाट सघाउने मित्र हरिजनलाई पनि र कार्यक्रम शुभ बिहानीको व्यवसायबाट कार्यक्रम प्रस्तुता म सूर्य ढकाल पनि विधा हुन चाहन्छु अवस्था नमस्कार शुभ दिन शुभ समय पाएपछि पाए मैं संसार लीते मैं मया को कि ना तिमी संग भेटे मेरो जीवन